शुभप्रवात रेडियो अर्पण एक चार थुप्रो पाँच मेघाहसको दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानीमा यहाँलाई स्वागत गर्न चाहन्छौँ प्रविधि कक्षका मित्र रिझमसँगै म सुजिता कार्यक्रम शुभ बिहानीको यो श्रृङ्खलालाई तपाईँ रेडियो अर्पण एक सय चार थप्लो पाँच समेगासँगै सुनिरहनु भएको छ कार्यक्रम शुभ बिहानीमा आजको पञ्चाङ्ग तपाईँको आशाको दिन के कसरी व्यतीत हुँदैछ आजको राशिफल त्यस्तै रेडियो अर्पण एक सय प्रसारण हुने कार्यक्रमको जानकारी तथा आशा परेको तपाईँको सम्मदिनको अवस्था सरको प्रस्तुत विक्रम सुम दुई हजार साल साउन उनातिस कति बिहिबार तदनुसार दुई हजार अगस्ट चौध तारिक भात्र कृष्ण पक्ष चौथी तिथि थी दिउँसो तिन बजे तिन पाँच बजे उपन्त पञ्चमी तिथि उत्तर भाद्रपदा नक्षत्र साँझ छ आठ बजे उपरान्त रेवती नक्षत्र धृतियोग राति दस छपन्न बजे उपन्त कौलभ कर्ण आनन्दुगमा छत्र योग चन्द्रमा मेन राशिमा शुभ बेला बिहान सात चार बजेसम्म आजको पञ्चाङ्ग अब लागौ तपाईँको आजको दिन कसरी व्यतीत हुँदैछ आजको राशिफल भेटघाट हुनेछ आजको दिन आत्मा बल बढेर आउनेछ नयाँ रोजगारीको अवसर मिल्नेछु मिथुन राशि उनीहरूलाई आजको दिन स्वास्थ्य समस्याले सताउनेछ धन नाश होला कर्कट रासि राशि उनीहरूलाई आजको दिन तपाईँको पक्षमा समय छैन कामहरू अधुरालाई आजको दिन समय राम्रो छ मान सम्मानबाट विभूषित बनिएला कन्या राशि उनीहरूलाई आजको दिन महत्वपूर्ण कार्यमा सरकार लाभ मिल्नेछ आजको दिन मनोरञ्जन पूर्ण कार्यमा सहभागी बनिएला सहकर्मीको सहयोग उनीहरूलाई आजको दिन आर्थिक समस्याले दुःख दिएका हुन सक्नेछनुशि उनीहरूलाई आजको दिन ठुला मान्छेसँग सङ्गत हुनेछ महत्वपूर्ण काम सफल हुनेछ मकर राशि उनीहरूलाई आजको दिन अन्न वस्त्र आदिको लाभ होला पुरस्कारबाट विभूषित भइएला कुम्भ राशि उनीहरूलाई आजको दिन पारिवारिक सुख प्राप्ति हुनेछ समय राम्रो छ र रा अन्तिममा मेन राशि बुद्धिले बाटो बिराउला कार्यनाश हुन सक्ने देखिएको छ यो त भयो तपाईँको आजको राशिफल राशिफलले जे जस्तो भने पनि तपाईँ आजको दिनमा कुनै शुभ कार्यको थालनी गर्दै हुन्छ भने त्यसलाई निरन्तरता दिनुहोला तपाईँले आज शुभारम्भ गर्ने कुनै पनि कामको सफलताको लागि रेड्जी अर्पण परिवार शुभकामना व्यक्त गर्दछ राशिपाललागाउँ रेगाक्रम शुभ बिहानी र शुभ बिहानी लगत्तै बिहान नौ बजीसम्म हाम्रो देश हाम्रो गौरव सुन्न सक्नुहुनेछ सहकर्मी सुशीलको साथमा नौ बजी नेपालवाणी समाचार तथा नौ पन्ध्रदेखि दस बजेसम्म सिनेमाला सुन्न सक्नुहुनेछ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 एक बजी अर्पण खबर सुन्न सक्नुहुनेछ त्यसो लगत्तै दुई बजेसम्म अफलाइन सो सुन्न सक्नुहुनेछ दिउँसो दुई बजीको पालो हो अर्पण समाचारको र अर्पण समाचार लगत्तै तिन बजेसम्म अर्पण समर्पण सहकर्मी दिवसको साथमा सुन्न सक्नुहुनेछ तिन बजी नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ त्यस्तै तिन पन्ध्रदेखि चार बजेसम्म कार्यक्रम हस्त व्ये नमिन दहालको साथमा सुन्न सक्नुहुनेछ चार बजी अर्पण खबर सुन्न सक्नुहुनेछ अर्पण खबर लगत्तै पाँच बजीसम्म सहकर्मी दिवसको साथमा रोसाईमा लुक भाका सुन्न सक्नु सु सदा जस्तै पाँच बजीको पालो हो देश विदेशका विस्तृत खबरको सङ्गालु अर्पण बुलेटिनको अर्पण बुलेटिन लगत्तै साँझ छ बजीसम्म जीवनको मार्ग सुन्न सक्नुहुनेछ बजी, सु बजी नेपाल वाणी समाचार र नेपालवाणी समाचार लगत्तै अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ सात बजेको पालो हो दैनिक सन्ध्याकालीन प्रस्तुतिको साझा खबर सुन्न सक्नुहुनेछ आठ बजेको पालो हो नेपाली समाचारको त्यस्तै ते आठ पैतालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सुभा सुन्न सक्नुहुनेछ भने नौ पन्ध्रदेखि राति दस बजेसम्म कार्यक्रम उक्त मधुरीमा रामोको साथमा सुन्न सक्नुहुनेछ राती दस बजे नेपाल एफएमको समाचार सुन्न सक्नुहुनेछ र लगत्तै एघार बजेसम्म रेडियो अडियोको कार्यक्रम खुल्दोली डट कम सुन्न सक्नुहुनेछ राति एघार बजी बजीबाट भोलि बिहान बजे बजेसम्म हामी विश्राममा रहनेछौँ र भोलि बिहान 4 बजे श्रीमद्भागवत तथा प्रवचनमालासँगै उपस्थित हुनेछौँ पाँच तिस बजे नेपाल वाणी नेटवर्कको प्रभातबाटछ त्यस्तै छ बजे सेयनको साझा खबर छ बजे बाढी बहस रेषी धमलाको साथमा सुन्न सक्नेछ सात बजे अर्पण स्थानीय समाचार सात पन्ध्रदेखि सात तेइससम्म बिबिसी बिहानी सेवा सात तेइसदेखि आठ बजेसम्म विभिन्न गीतहरू त्यस भोलि बिहान आठ बजे शुभ बिहानीको अर्को श्रृङ्खला लिएर हामी पुनः उपस्थित हुनेछौँ यो त भयो एक सय चार थुप्रो उन्नाइस घन्टे प्रसारणमा प्रसारण हुने कार्यक्रमको बारेमा जानकारी अब लाग कार्यक्रमको अन्तिम चरण शुभ तपाईँको आजको जन्मदिन पर्ने र जन्मदिनको अवसरका शुभकामना रूपी शब्दतर्फ आज जन्मदिन परेको छ हाम्रो प्यारी नातिनी रत्नगर आठ नेपनी निवासी सुश्री श्रिया कोइरालाको आज परेको नवौं जन्मदिनको अवसरमा दीर्घयु सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ भन्दै शुभकामना दिनेहरूमा हुनुहुन्छ हजुरबुवा ज्योतिष पण्डित हरिप्रसाद आचार्य हर्सुरामा मनरूप्पा आचार्य गुबा राजेन्द्र कोइरेला आमा देवी आचार्य काका तेजेन्द्र पौडेल काकी तारा देवी शर्मा मामाहरू वेद प्रसाद आचार्य हेमराज आचार्य बहिनी तेजस्वी पौडेल र भाइ आगमन कोइरलाको तर्फबाट लाखौं लाख शुभ शुभकामना व्यक्त गर्दछौँ भनेर पत्र प्राप्त भएको छ र श्रिया कोइरलालाई पनि मेरो व्यक्तिगत तर्फबाट र पढ एक सय चार थुप्लो पाँचौँ तर्फबाट जन्मदिनको लाखौँ लाख शुभकामना यस्तै आसनी जन्मदिन परेको छ खैरि आठ खैरणी निवासी निमिसा पौडेलको आज परेको चौथो वर्ष प्रवेशको अवसरमा परेको जन्मदिनको अवसरमा शुभकामना तिनीहरूमा हुनु छ जिचुआमा लक्ष्मी पौडेल हजुरबाबा विष्णु पौडेल हजुरआमा नर्मदा पौडेल बुबा आमा नारायण पौडेल निर्मला पौडेल मामाहरूको हजुरबा रविन्द्र पराचुली हजुरआमा तारा पराचोली र मामा विनोद पराजुली दाई अनुभ पौडेल निश्चल पौडेल र सम्पूर्ण पौडेल परिवार र आफन्तहरूले आशा परेको निमिषाको जन्मदिनको अवसरमा शुभकामना दिन चाहनु भएको छ आशा परेको निमिसाको जन्मदिनको अवसरमा रेडियो अर्पण एक सय चार थुप्रो तर्फबाट पनि शुभकामना अर्पण पन गर्न चाहन्छौँ चा, यिनै विविध जानकारीसँगै हामी कार्यक्रम शुभ बिहानीको अन्तिमा आइसकेका छौँ कार्यक्रम शुभ बिहानीलाई सुनेर सात दिनुहुने सम्पूर्णमा आभार इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो पनि सुनेर सात दिनुहुने तपाईँ सम्पूर्णमा पनि आभारी छौँ त्यस्तै एतन्जेलसम्म प्रविधि मयाजनतर्फ साथ दिनुहुने रिसनलाई धेरै धेरै धन्यवाद कार्यक्रम शुभ बिहानीबाट म सुजिता बिदा भए नमस्कार तपाईँको आजको दिन शुभ रहोस्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 रक्तदानीवनदान अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको आयोजनामा बृहत रक्तदान कार्यक्रम आयोजना हुने हुँदा रक्तदान गरी जीवन गरिदिनु हुन अनुरोध गर्दछौ रक्तदान कार्यक्रम हुने मिति यही भदौ तिन गते समय बिहान सात बजे स्थान रत्नगर एक बकुल्लहर संयोजक दयाराम पौडेल एवं रक्तदान कार्यक्रम आयोजक समिति बेटर ब्रेकिंगउंड पावर को लेवेन में स्कूटर ऑफ द इट सम्मानित मेटल बॉडी वन टेन सी सी को वेगो स्कूटर TBS company को racing team डे बनाये को अरू bike बनाए को अरू bike बना एक्स्टापी को प्राकर्शक लुक्स भाइ को double dix bike Apache RTR 180cc 2009-10 bike of the year award रप्ता Apache RTR 160cc साच्बा स्टार सीजी 110cc रई स्कोटी पेप बस पनी संपर्क चितुवन टाड़ी अटोलिंग प्रणाली टीबीएस डीलर रत्न नगर एक सौ टाड़ी चितुवन फोन नंबर शून्य छप्पन्न पांच बैसठी शून्य तेरह पहलो पटक्राइविंग अवार्ड प्राप्त टीबीएस बाइक बाइक को यात्रा को भरपर्दी हाम्री पूजनीय माता सावित्री शर्माको यही श्रावण अठार गते भएको असामयिक निधनमा सागर जानु जानुहुने एवं समवेदना प्रकट गर्नुहुने बन्धु बान्धव छरछिमेकी आफन्तजन तथा सम्पूर्णमा यही श्रावण तीस गते परेको तेह्रौँ दिनको पुण्यतिथिमा गहुँत ग्रहण गर्नका लागि रत्नगर दुई पञ्चकन्या विद्या मन्दिर रोडस्थित आफ्नै निवासमा बिहान एघार बजे उपस्थित भइदिनुहुन अनुरोध गर्दछौँ छोरा प्रभात न्यौपाने बुहारी कमला न्यौपाने एवं समस्त न्यौपाने परिवार कपड़ामा? हो! गफ ट स्पोर्ट सुज कपडा कार्पेट इन्डियन तथा नेपाली गलैसा कुर्ता सुट प्यान्ट अत्याधुनिक वासिङ मेसिन साथै ड्राई प्रविधिबाट पनि सफाई गरिन्छ सुपथ मूल्यमा गुणस्तरीय काम चितवन केएन प्लाजा रत्नगर आठ बकुलहरोबाइल अन्ठानब्बे चार पचपन्न त्रिसठी सात सय र अन्ठानब्बे चार पचास चौसठी चार सय सत्तरी शाखा कार्यालय रत्नगर दुई टाढी दिपा फोटो स्टुडियो सँगै घर को लगी फर्नीचर पीन सस्तो अस्तु फर्नीचर दंग भाचू मत हजुर हेरी हेरी अफनो घर, आमा बुवा दिदी बहिनी, लौ हई दाजू भाई झनु सही टाढी चोखो सस्तो फर्नेछलाई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 यतातिर तिरा छोडी छोडी नजानु है उता घरखोराको फेसनको पान्छ लुगा जुत्ता मनका मनकामा मन फ्यान्सी एक हजारमा हाई स्कुलको टाढीको बजालमा मनकामाना फ्यान्सी एक हजारमा हाई स्कुलको टाढीको बजालमा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 फैंसी एक हजार हाई स्कूल रो को बजा जलमा हन का मना फैंसी एक हजार मा हाई स्कूल रो को बाजार बजमा मन नेपाल नेपालीको मौलिकता संगसंगा स्वाभिमान राष्ट्र और राष्ट्रीय संपत्ति संवर्धन आधुनिकता को नाम में कमजोर बंदक परिचय राष्ट्र रौरव को विविध विषय वस्तु को उजागर करने हम प्रयास रेडियो गौरव हरेक हप्ता को बिहार बिहान आठ बजे शुभ बिहानी पशी मत रेडियो एक सौ चार थोप्लो पांच मेगा गौरव सुन्न नभूल फुल कहानी होइ पहिले कमिसी महाकालीङ्ग फुल कहानी होइ पहिले मेसी महाकाली प्रकृति का, का प्रकृतिका को सम्पदा भूमि शान्ति भूमि कारण पाृ भूमि मौम जाति भाषा धर्म संस्कृति चाहिँ राष्ट्र हाम्रो